रपेनिश साइकल राइडर कोंडा डोर बाहरिये ओलंपिकम धक्का संकेत प्रभावकारी सूचना काबर नमस्कार फ्रिक्वेंसी मोडुलेसन को बयानबे दशमलव दुई मेघ रेडियो यूनिटी डट प्रसारण भई रही दिवसों तीन बजे यूनिटी स्वागत है म दिलदीपेश देवबार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 रफथ संसार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बिजुक्सेले चीनका राष्ट्रपतिको नेपाल भ्रमणतय भए त्यो नेपाल र नेपालीको हितमा हुन सक्ने ठाने र भारतले देउवा प्रचण्ड र मधेसवादी दललाई गोटी बनाएर सरकार परिवर्तन गराएको आरोप लगाएका थिए वर्तमान सभामुख ओनसरी घरती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताहरूको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र सहलखेल हुनुले सभामुखको निष्पक्ष र तटस्थतामा प्रश्न उठेको उनले बताएका छन् संवैधानिक जटिलताहरू समेत रहेकाले नयाँ सरकार गठनको विषय सहज नभएको जिकिर समेत उनले गरेका छनृ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 बुधबारै व्यवस्थापिका संसद बैठक बस्नु अघि नै सरकार विरूद्ध अविश्वासको प्रस्ताव ल्याएको जनाइएको छ प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई हजार बहत्तर साल असोज चौबिस गति तत्कालीन एकीकृत नेकपा माओवादी सरकारमा सहभागी भएको थियो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 नयाँ वन्य सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले जनाएका छन् नयाँ वन्य सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ त्यसले सरकारलाई सहयोग गर्ने र सहभागी हुने आधार तय गर्ने उनको भनाई थियो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 अब देश बाहिरका खबर अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोगमा रोक लगाउने तयारी गरेको छ अमेरिकी कांग्रेस र समितिले पाकिस्तान आतंकवादको जरो भएको भन्दै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 त्यसो त पछिल्लो समय पाकिस्तानलाई दिँदै आएको आर्थिक र सैनिक सहयोगमा अमेरिकाले केही हदसम्म रोक लगाइएको छ विश्वमा कतिपय आतंकवादी हमलामा पाकिस्तानी र नागरिकहरूको संलग्नता पुष्टि भएपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हो आफ्नो देशप्रति अमेरिकी नीतिबारे भने पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन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 कोंडा डोर विश्व साइकलिंग क्षेत्र प्रति... ठूला प्रतियोगिता का उपाधि दावेदार उता टूर डे फ्रांस को दशौ चरण को समाप्ति पची ब्रिटिश साइकल राइडर क्रिस फूम ने समग्र तालिक अग्रता बना टीम स्काई का शाविक विजेता फ्रूमलाई पछाई रईक एक एक्सचेज का एडम एड्स दोसों स्थान स्पेस का डाइनीएल मटिन तेसरो स्थान में रहकर छं यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्तिममा प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भारतको चाहनामा सरकार परिवर्तन हुन लागेको नेता बिजुक्सेको आरोप माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाए सरकार ढाल्न संयुक्त लोकतान्त्रिक मोर्चाले सघाउने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 प्रविधि सहयोगी विद तपाईँ हाम्रा र चाहिएको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ